एक सय चार थुप्लो पाँच मेगा संसारभरि के साथ भएको दिउँसो एक बजेको सरकार र उच्च स्तरीय राजनैतिक समितिले तीन दिनभित्र आगामी संविधान सभा निर्वाचनको मिति घोषणा गर्न पहल थाल्ने भएका छन् मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीको सरकारी निवास बालुवाटारमा झण्डै चार घण्टा बसेको बैठकमा सरकार र समिति बीच तीन दिनभित्र मिति ढिलाइ गर्दा सरकार र समिति बेचको दूरी बन्ने र जनतामा पनि निराशा बढ्ने भएकोले जति सक्दो मिति घोषणा गर्ने बारे बैठकमा छलफल भएको तरै मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले जानकारी दिनुभएको छ मिति घोषणा गर्ने बारेमा भोलि बिहान उच्च स्तरीय समितिको बैठक बसी ठोस निर्णय गरिने पनि नेताहरूले बताएका छन् संयन्त्रको बैठक भोलि बिहान नौ बजे बस्ने बताएको हो नेपाली कंग्रेस का महामंत्री प्रकाश मन सिंह ने मंगसिर पैल हप्ता संविधान सभा को दोसों निर्वाचन होने दावी प्रेस यूनियन कंचनपुर आज महेन्द्र नगर में पत्रकार सम्मेलन में सिंह ने निर्वाचन को विकल्प नसरी अंतिम व मंगसि पैलो हप्ता भी निर्वाचन भर छाने ठोक कुआले सरकार ने निर्वाचन का आवश्यक कानून तथा प्राविधिक तैयारी पूरा करें तत्काल निर्वाचन को मिति तोक्ने वतामंत्री सिंहले आंदोलन में रहकर सभी दल सहमति में लिया प्रयास जानकारी दिनु भएको छ चार दल बेच भएको एघार बजे सहमति अचेरस पालना गरिनुपर्ने सिंहले जोड दिनुभएको छ एकीकृत नेकपा माओवादीले सहमति उल्ट्याउन खोजेर निर्वाचन भाँड्न खोजेको आरोप सिंहले लगाउनु भएको छ नेकपा एमालेका स्थायी समिति सदस्य केपी शर्मा ओलीले आफ्नो पार्टीमा कुनै पनि गुटबन्दी नरहेको दावी गर्नुभएको छ केन्द्रमा कुनै पनि गुटबन्दी नभएको दावी गर्दै ओलीले पार्टीलाई एक भएर लैजान कार्यकर्तालाई निर्देशन दिनुभएको छ पार्टीको केन्द्रीय कमिटिमा सदस्य थप्दा शीर्ष नेताहरू एक ठाउँ बसेर सामूहिक निर्णय गरेको भन्दै उहाँले अहिले शीर्ष नेताहरूको बीचमा कुनै समस्या नरहेको दावी गर्नुभएको छ सोम निर्वाचनमा कमजोर भई आगामी संविधान सभा निर्वाचनका लागि समेत सकारात्मक सन्देश नजाने भे ओली निर्वाचन में संपू शक्ति परिचालन करकर्ता निर्देशन देख प्रसंग में ओली आगामी संविधानसभा निर्वाचन एमा पहलो शक्ति को रूप में आने दावी पार्टी एक ढिक्का भैर चुनाव में जाने भंद ओली पहले पार्टी होना कने शक्ति रोक्न न सावी कर सद्भावना पार्टीले आह्वान गरेको बन्दका कारण तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ संविधान सभाको मिति घोषणा लगायतका दसपति माक्र राखेर अनसनमा बसेका सद्भावना अध्यक्ष राजेन्द्र महत्तोलाई प्रहरीले जबरजस्ती अस्पताल लगेको विरोधमा उनीहरूले आज बन्दको घोषणा गरेका हुन् बन्दकर्ताले सलाहीमा एउटा ट्रकमा आगजनी गरेका छन् आगजनीबाट ट्रक पूर्ण रूपले जलेको प्रहरीले जनाएको छ बन्दले तराईका अधिकांश भागमा यातायात बचार पसल बन्द छन् भने बन्दले धेरै ठाउँमा यात्रुहरू अलपत्र परेका छन् दुई महिना यता चितवनको फर्महरूमा बर्ड फ्लू रोग लागेर कुखुरा मर्ने क्रम नरोकिएपछि क्षतिको विवरण लिन समस्या भएको छ रोग लागेर फर्महरूमा लगातार कुखुरा मर्न थालेपछि के कती क्षति होना पुगे विस्तृत विवरण लक हप्ता जसों रोग लगे कुखुरा मर को खबर आती क्षति पुगे विस्तृत विवरण लस्या पड़कर राष्ट्रीय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुर प्रमुख डाक्टर बोधनाथ अन्का कुखुरा में रोगलागे प्रमाणित भाधिकरण को टोली रोग रोगी कुखुरा नष्ट नष्ट गर्ने गरेका छन् रोग लागेको प्रमाणित भन्दा पहिले देखिने कुखुरा मर्न थालेका हुन्छन् हाम्रो टोलीले लिएको संख्याको विवरणले मात्र क्षतिको विस्तृत मूल्याङ्कन गर्न सकिँदैन डाक्टर अधिकारीले भन्नुभयो राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुर जिल्ला पशु सेवा कार्यालय र कुखुरा व्यवसायी बिच मिलेर चाँडै अनुगमन जारी विवरण लिने तयारी गरिएको छ सरकारी निकायको टोलीले लिएको विवरण अनुसार चैत महिना यता अहिलेसम्म एकात्तर हजार छ सय प्राविधिकको टोलीले नष्ट संचारिक समूह वर्ष को संचारिका सुरस्कार पत्रकार जनकराज सापकोटा रनबहादुर बस्नेत प्रदान साप्ताहिक में प्रकाशित चेली को चित्कार शीर्षक को समाचार का सापकोटा और बस्नेतलाई संयुक्त रूप पुरस्कार प्रदान हो पुरस्कार राशि पंद्रह हजार सञ्चारिकाको सत्रौँ वार्षिक उत्सव तथा साधारण सभाको अवसरमा सञ्चार मन्त्री पौडेलले पुरस्कार प्रदान गर्नुभएको छ यस्तै चितवनकी पत्रकार चाँदनी हमाललाई स्वर्गीय उमासिंह पत्रकारिता पुरस्कार तथा सामुदायिक सूचना नेटवर्ककी सम्वाददाता सविता विश्वकर्मा र तराई टेलिभिजनकी संवाददाता स्नेहा झालाई प्रसाहन पुरस्कार प्रदान गरिएको छ सञ्चारिकाको साधारण सभाले महासचिव र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गर्नुका साथै समूहका गतिविधिबारे छलफल गरी आगामी दिनको रणनीति तयार पानी सचिव कमला पन्थीले जानकारी दिनुभएको छ पूर्व पश्चिम राजमार्गको नारायणगढ बुटोल सडक खण्डमा अवरुद्ध भएको यातायात एकतर्फी रूपमा सञ्चालनमा आएको छ लुकाहा खोलामा आएको बाढीले डाइभर्सन भत्काएपछि गैरातीबाट अवरुद्ध भएको यातायात प्रहरी र यात्रुहरूको सहयोगमा अहिले एकतर्फी रूपमा सञ्चालनमा आएको हो सडक मरमत गरिएपछि बिहान तिन बजेदेखि रोकिएका सवारी साधन चल्न थालेका छन् चल्न थालेका छन् यसअघि शुक्रबार राति आएको बाढीले डाइभर्सन भत्काएपछि अवरुद्ध बनेको यातायात हिजो पनि आठ घण्टापछि एकतर्फी रूपमा सञ्चालन भएको थियो भारतको छत्तिसगढ राज्य स्थित बस्तर जिल्लामा नक्सलवादी विद्रोहीले गरेको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या अठाइस पुगेको छ ज्यान गुमाउनेहरूमा राजनीतिक नेतासँगै सुरक्षाकर्मी समेत रहेका छन् छत्तिसगढको बस्तर जिल्लामा भएको नक्सलवादको आक्रमणमा वरिष्ठ कङ्ग्रेस नेता महेन्द्र कर्मासहित पूर्व विधायक औदे मुदलिया र गोपी माधवनी लगायतको ज्यान गएको छ कङ्ग्रेस आयका अर्का वरिष्ठ नेता एवं पूर्व मुख्यमन्त्री विद्याचरण शुक्ल लगायत झन्डै बाह्रजना गम्भीर घाइते भएका छन् कङ्ग्रेस आयका नेता कर्मा नक्सलवादीको विरोधी अभियानका संस्थापक थिए भारतीय माओवादीले कङ्ग्रेस आयोगको छत्तिसगढका अध्यक्ष नन्द कुमार पटेल र उहाँ छोरालाई पनि अपहरण गरेका छन् घाइतेहरूको जगद जगदलपुरमा रहेको अस्पतालमा उपचार भइरहेको छ यसै बेच विद्रोहीहरूको आक्रमणमा परि आफ्नो पार्टीका नेता मारिएपछि कङ्ग्रेस आयकी अध्यक्ष सोनिया गान्धीले यो आक्रमण लोकतन्त्रमाथिकै आक्रमण भएको टिप्पणी गर्नुभएको छ आफ्ना छोरा तथा कङ्ग्रेस नेता राहुल गान्धीसँगै प्रधानमन्त्री डाक्टर मनमोहन सिंहलाई भेट्न पुगेकी सोनियाले पत्रकारसित कुरा गर्दै आक्रमणको निन्दा गर्नुभएको छ विद्रोहीले निर्दोष नागरिक र राजनीतिकै माथि कार्यरत्तापूर्ण आक्रमण गरेको उहाँले बताउनु भएको छ र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको उपाधि भिडन्त आज हुँदैछ आइआइपिएलको छैटौँ संस्करणको पाधीको लाची लागिया आज बेलुका चेन्नई सुपर किङ्ग्स र मुम्बई इन्डियन्स फिट नेसनल कोलकाताको इन्डियन गार्डन स्टेडियममा नेपाली समयअनुसार बेलुका सभा आठ बजे खेल सुरु हुनेछ पहिलो क्वालिफायरमा मुम्बईलाई पराजित गरेर फाइनलमा प्रवेश गरेको चेन्नई उच्च मनोबलका साथ मैदानमा उत्रिनेछ भने सेमिफाइनलमा राजस्थान रोयल्सलाई हराएर रा। फाइनलमा स्थान पक्का गरेको मुम्बई चेन्नईसँग हार बिर्साउँदै उपाधि उच्च लेहडमा रहनेछ आइपिएलको यो सिजनमा मात्र मुम्बई र चेन्नई तीन पटकसम्म प्रतिस्पर्धा गरेका छन् जसमा मुम्बईले दुई र चेन्नईले एक खेल जितेका यद्यपि आइपिएलको उपाधि चेन्नईले दुई पटक जितिसकेको छ भने मुम्बईले अहिलेसम्म उपाधि जित्न सकेको छैन चैत 21 गते सुरु भएको आइपिएल क्रिकेट उपाधि भिडन्तसँगै आज सकिनेछ हवस् त दिउँसै एक बजीको अर्पण खबर सकियो म हमाल बिदामय नमस्कार